नमस्कार साथी युएस को आर्थिक सहयोग जिपिवाइसी नेपालको सहयोग र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइक विज्ञान नेटवर्क नेपालद्वारा प्रस्तुत कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौँ म कृपा सिक्देल म सुजन श्रेष्ठ तपाईँलाई हाम्रो कार्यक्रमको पहिलो अङ्कमा स्वागत छ यो हाम्रो पहिलो अंक भएकाले यस कार्यक्रमको बारेमा तपाईँलाई जिज्ञासा लागिरहेको हुन सक्छ सुजन तिमी हाम्रो कार्यक्रम र आज हामी के के कुरा गर्छौ के भनिदिन्छौ कि पक्कै पनि कृपा यस कार्यक्रम सुनिराख्नु भएको साथीलाई हाम्रो कार्यक्रमको बारेमा जिज्ञासा लागिरहेको हुन सक्छ पहिलो अङ्कमा हामी यस कार्यक्रमको बारेमा कुराकानी गर्छौँ मनोजिज्ञासा भनेको कस्तो कार्यक्रम हो र यसमा के के कुराहरू हुन्छन् त बारेमा हामी तपाईँमा जानकारी दिन्छौ हामी आज यस कार्यक्रमको उद्देश्य र स्वरूपको बारेमा पनि तपाईँलाई जानकारी गराउँछौँ त्यसपछि साइकोलोजी अर्थात् मनोविज्ञान के हो भन्ने बारेमा कुरा गर्छौँ र नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यको बारेमा कुराकानी गर्छौ र अन्त्यमा साइक विज्ञान टिप भनेर मनोविज्ञानको सम्बन्धी एउटा तथ्यको जानकारी पनि दिन्छौ यो त भयो हाम्रो आजको कार्यक्रमको स्वरूप अब भने कार्यक्रमको शुरूआतमा हाम्रो कार्यक्रम मनोजिज्ञासाको सानो परिचय मनो मनोजिज्ञासा कार्यक्रम नितान्त मनोविज्ञान र मानसिक स्वास्थ्यमा आधारित जनचेतनामूलक कार्यक्रम हो यो कार्यक्रम अबको हरेक साता शनिबार बेलुकी सभा पाँचदेखि छ सम्म उज्यालो नाइन्टी नेटवर्कमा प्रसारण हुन्छ यसमा हामी मानिसको जिन्दगीको महत्वपूर्ण पाठ उसको मनोविज्ञान अर्थात् मानिसको आनी र सोचाइको बारेमा चर्चा गर्छौ यहाँ मानिसको आनी भनेको के हो भनेर प्रश्न उठ्न सक्छ तिमी अलिकति चर्चा गरिदिन्छौ कि सुजन हुन्छ नि कृपा खासमा मानिसले जे गर्दछ त्यो किन र के कारणले गर्दछ त्यसको गहिराइमा गएर हामी तपाईँलाई जानकारी गराउँछौँ मनोविज्ञानले मानिसको व्यवहारलाई वैज्ञानिक अध्ययन गरेको हुन्छ र त्यसको बारेमा कुराकानी गर्छौँ खोजमूलक प्रस्तुति लिएर तपाईँलाई मनोविज्ञानको बारेमा जानकारी गराउने हाम्रो प्रमुख उद्देश्य हुनेछ उदाहरणको लागि सङ्गीत सुन्दा मनोवैज्ञानिक रूपमा के हुन्छ तिमीलाई मनपर्ने सङ्गीत मलाई मन नपर् सक्छ त्यसको कारण के यस्ता यावत रोचक कुराहरू मनोजिज्ञासाको अर्को महत्वपूर्ण पाठ भनेको मानसिक स्वास्थ्य नो हेल्थ no विनसिक स्वास्थ्य बिना कोही स्वास्थ्य बन्न सक्दैन भन्ने कुरामा हामी विश्वास राख्छौँ तिमी यसमा केही थप्न चाहन्छौ हो नि सुजन नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने मानसिक स्वास्थ्यको महत्व दिनानुदिन बढिरहेको छ यस कार्यक्रममा मा मा मा मा का हामी मानसिक स्वास्थ्यको विभिन्न पाटाहरूको बारेमा जानकारी गराउँछौ मानसिक स्वास्थ्यबारे कसरी समाजमा कुरा गर्न र गराउन साथै यसको बारेमा समाजमा रहेका विद्यमान भ्रमहरूको निवारण गर्नु हाम्रो अर्को मुख्य लक्ष्य हुन्छ हाम्रो यस कार्यक्रमबाट तपाईँले धेरै लाभ लिनुहुन्छ भन्ने हामीले विश्वास राखेका छौँ कृपा अब आजको कार्यक्रम कस्तो हुन्छ भनेर यसको स्वरूपको कुरा गरौँ न त हाम्रो कार्यक्रमको स्वरूपको कुरा गर्दा मनोजिज्ञासा हरेक साताको शनिबार तपाईँ समक्ष ल्याउँछौँ तपाईँलाई मनोविज्ञान र मानसिक स्वास्थ्यको बारेमा बढी भन्दा बढी जानकारी दिने हाम्रो उद्देश्य रहेको छ त्यस अन्तर्गत हरेक साता हामीले मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा कुरा गर्छौँ कुनै अध्ययन किताब वा त्यस विषयका ज्ञातासँग कुरा गरी तथ्य रोचक र महत्वपूर्ण सामग्री ल्याउने प्रयास गर्छौँ र हरेक अन्तिम साताको शनिबार भने हामी मनोविद वा मनोचिकित्सकलाई कार्यक्रममा निम्त्याएर तपाईको जिज्ञासा सम्बोधन गर्छौँ तपाई हामीलाई कुनै पनि दिन हाम्रो फोन नम्बरमा सिधै फोन वा एसएमएस अथवा इमेल गरेर हामीलाई प्रश्न टिपाउन सक्नुहुन्छ हामी, हामी त्यो दिन विज्ञसँग कुरा गरेर तपाईँको मनको जिज्ञासाको समाधान खोज्ने प्रयत्न गर्छौँ फोन नम्बर र हामीलाई पत्रचार गर्ने ठेगानाका लागि कार्यक्रम अन्तिमसम्म सुन्नुहोला आजको अङ्क भने पहिलो अङ्क भएका कारणले हामीले साइकोलोजी भनेको के हो त जनमानसमा यो विषयमा कत्तिको जानकारी रहेछ भनेर बुझ्ने प्रयास गरेका थियौँ हामीले काठमाडौँका सडकमा विभिन्न साथीलाई तपाईँको विचारमा साइकोलोजी भनेको के हो भनेर प्रश्न सोधेका थियौँ उहाँहरूको विचारमा साइकोलोजी अर्थात् मनोविज्ञान के रहेछ त आउनुहोस् अब उहाँको विचार सुनौ मनोविज्ञान भन्नाले चाहिँ के हो भने चाहिँ एउटा मानिसको बिहेभियर हुन्छ नि एउटा होइन उसको हाउभाव होइन उसको आनी बानी त्यो कुराहरू नै एउटा बुझ्नु नै एउटा साइकोलोजीलाई अन्डरस्ट्यान्ड गर्नु त्यही त मान्छे कसोसँग डिल गर्ने आफ्नो मनबाट उत्पन्न हुने हो निजी हुन्छ त्यही नै हजुर साइकोलोजी भन्नाले चाहिँ अब कसैको दिमागी हालत मनोविज्ञान एउटा भनेर भन्ने बुझिन्छ होइन कसैको अब दिमागी हालत मान्छेले सोसाइटी आफूभन्दा बाहिरको सराउन्डिङमा देखाउने रेस्पोन्स मतलब बाहिर देखाउने जुन एउटा रेस्पोन्स अथवा त्यसलाई डिल गर्ने हुन्छ नि एउटा इन्ड्रेजिक मान्छेको आफ्नो भयो र बाहिर सराउन्डिङसँग सा कसरी उसले डिल गर्छ वा यी थिए सामान्य भाषामा मनोविज्ञान अथवा साइकोलोजीको बारेमा आम धारणा कसैले भन्नुभयो मनोविज्ञान भनेको मान्छेको सोचसँग डिल गर्ने कसैले भन्नुभयो समाजसँग गर्ने प्रतिक्रिया कसैले थाहा छैन पनि भन्नुभयो भने कसैले मानिसको सोच प्रक्रियाको बुझाइ भन्नुभयो उत्तर सुजन, मेरो साइकोलोजी भनेको ठ्याक्कै के हो र यसका विभिन्न आयामका बारेमा जानकारी हामीले यसै विषयका ज्ञातासँग लिनुपर्छ त्यसका लागि हामीले त्रिभुवन विश्वविद्यालयको प्रोफेसर डाक्टर गङ्गा फाटकसँग कुरा गरेका थियौँ उहाँ नेपालकै पहिलो काउन्सिलिङ साइकोलोजिस्ट साथै नेशनल इन्स्टिच्युट अफ साइकोलोजीको संस्थापक हुनुहुन्छ आउनुहोस् उहाँसँगको कुराकानी सुनौ न तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ धन्यवाद आ, हामीले सामान्य मानिसलाई बाटोमा साइकोलोजी के हो भनेर सोधेका थियौँ अनि धेरै उत्तर पायौँ साइकोलोजी सम्बन्धी जस्तै साइकोलोजी भनेको मान्छेको सोचसँग डिल गर्ने कसैले भन्नुभयो मान्छेको र सोसाइटीसँग कसरी डिल गर्छ त्यो रेस्पोन्स कसैले भन्नुभयो भावना दिमाग दिमागी हालत बुझ्ने प्रक्रिया कसैले भन्नुभयो अन्डरस्ट्यान्डिङ अफ थट प्रोसेस केही उत्तरहरू सही छन् त म केही हालसम्म सही छ सम्पूर्ण त यसले ओगर्दैन तर धेरै हदसम्म चाहिँ नि यी कुराहरू सही छन् भनेपछि अब चाहिँ साइकोलोजी अथवा मान मनोविज्ञान भनेको खासमा चाहिँ के हो यी त यो त सामान्य मानिसले सामान्यतया बुझ्ने कुरा भए एक्ज्याक्टली साइकलोजी र मनोविज्ञान भनेको खासमा के हो मनोविज्ञान भनेको अब शाब्दिक हिसाबले भन्ने हो भने मनको विज्ञान हो मनमा भएका कुराहरू सोचहरू भावनाहरूलाई उसले आफ्नो व्यवहारबाट अभिव्यक्त गर्ने जुन व्यवहारलाई हेरेर पढेर अवलोकन गरेर अनि उसको मनभित्र के कुरा चलिरहेको छ के सोच आइरहेको छ त्यसलाई अध्ययन गर्ने विज्ञान हो हजुर साइकोलोजी अथवा मनोविज्ञानले जीवनमा चाहिँ कतिको महत्त्व राख्दछ अब जहाँ मान्छे हुन्छ त्यहाँ साइकोलोजी हुन्छ किनभने साइकोलोजी मान्छेको मन मस्तिष्क भावनासित गाँसिएको कुरा हो त्यस कारण साइकोलोजी बिना मान्छे हुँदैन मान्छे छ भने त्यही साइकोलोजी हुन्छ र अब एक व्यक्ति र अर्को व्यक्ति बिचको सामन्जस्यता उनीहरू बिचको अन्तर्क्रिया अथवा उनीहरू बिचको सम्बन्ध सुमधुर बनाउने नै मनोविज्ञान हो भनेपछि यसले जीवनमा धेरै महत्त्व धेरै छ जो सुखीसित खुसीसित बाँच्न चाहन्छ उसले मनोविज्ञान अध्ययन गराएछ भने सक्छ सक्छ यहाँ त धेरै वर्षदेखि नै साइकोलोजीमा आबद्ध हुनुहुन्छ एज अ काउन्सिलिङ साइकोलोजिस्ट साइकोलोजी बुझ्ने सवालमा सा चाहिँ कस्ता भ्रमहरू पाउनुभयो अब धेरै अगाडिको कुरा भत्ता अहिले हालसालको कुरा गर्दाखेरि चाहिँ नै अहिले हाम्रो नेपाली जनसमूह अलिकति सचेत छ त्यसमा पनि यङस्टरहरू जुन युवा पिँढी छ उनीहरूले धेरै बुझेका छन् किनभने उनीहरूले गुगलबाट युट्युबबाट दुनियाँ खोजेर जर्नलहरू अध्ययन गरेर धेरै बुझिसकेको छ अलिकति पुरानो जेनेरेसनलाई बुझाउनु पर्छ तर पनि चेतना चाहिँ आएको चा। छ भ्रमहरू चाहिँ जस्तै भ्रमहरू मिथ्या हुन्छ नि जुन साइकोलोजी सम्बन्धी जस्तै साइकोलोजी भन्ने बित्तिकै मनको बुझ्ने हो हामीले त फेस रिड गर्ने मान्छे भन्नुहुन्छ साइकोलोजीलाई त्यस्ता भ्रमहरू चाहिँ कति पाउनु भयो अथवा कस्ता कस्ता भ्रम पाउनुभयो त्यो चाहिँ अहिले पनि अलिकति केही वर्ग छ त्यो वर्गमा चाहिँ छ जस्तै कि अलिक सुपरस्टिसन है साइकोलोजी पढाए मान्छे पागल हुन्छ साइकोलोजिस्टहरूले मुख हेरेर अनुहारहरू सबै भनिदिन्छ बुझिदिन्छ साइकोलोजिस्ट भनेको हात हेर्ने हो कतिजनाले मलाई नै हात देखाउन ल्याउँछ तपाईँ साइकोलोजीबाट मेरो हात हेरेर भनिदिनुहोस् न भन्छ कतिले मुख हेरेर भनिदिनुहोस् भन्छ कतिजनाले तपाईँले त हामीलाई हेर्न साथ बुझ्नुहुन्छ होला मेरो पर्सनालिटी सब थाहा पाउनुभयो होला मेरो मनको कुरा थाहा पाउनुभयो होला भन्छ कतिजनाले पागलहरूको डाक्टर हो यिनीहरू यिनीहरू पागलहरूसित मात्रै रिलेटेड छ म स्कुल कलेज पढ्ने मान्छे मलाई किन त्यहाँ लानु पऱ्यो भन्ने पनि त्यो सोचहरू राख्ने छन् ओभरअल हाम्रो समाज चाहिँ अलिकति सङ्कुचितै छ भनेपछि भ्रमहरू छन् ती भ्रमहरूलाई चिर्न चाहिँ श्रोतामा के केही भनिदिनुहुन्छ कि सबभन्दा ठुलो कुरो त साइकोलोजीको अर्थ बुझिसकेपछि मानिस मानिसको मन मान। त्यहाँभन्दा फरक त केही पनि छैन त्यो मनलाई कसरी सुस्थ बनाउने शान्त बनाउने र त्यसलाई चाहिँ नि सक्रिय बनाउने एक्सप्लोरेटिभ भन्छ नि है त्यसलाई खोज गर्ने यो भनेको मनोविज्ञान पढ्नेले गर्छ अथवा मनोवैज्ञानिक कहाँ गएर सहयोग पाइन्छ मनोवैज्ञानिक भनेको बिना औषधि उसलाई हौसला प्रेरणा अन्तर्दृष्टि जगाएर सहयोग गर्ने व्यक्ति हो त्यसै त्यस्ता भ्रम अहिले मिथ्या हुन् हजुर त्यो मिथ्यापूर्ण भ्रम साँच्नु हुँदैन समयमै जो कोहीले पनि साइकोलोजिस्टसित सम्पर्क गरेर साइकोलोजिस्टसित आफ्नो बारेमा कुराकानी गरेर उहाँले त्यो आँट गर्नुभयो र त्यसलाई पोजिटिभली लिनुभयो भने चाहिँ फाइदा हुन्छ बेफाइदा हुँदैन हजुर भनेपछि हामी त्यो सम्बन्धी त्यो विषयका विज्ञसँग कुरा गरेर अथवा पढेर चाहिँ त्यो भ्रमहरू चिर्नुपर्छ भनेर भन्नुपर्छ म्याम यो साइकोलोजी चाहिँ अहिले एकदमै चलेको विषय भनिन्छ भनेपछि जुन जति पनि श्रोताहरू हुनुहुन्छ जसले साइकोलोजी पढ्न चाहनुहुन्छ उहाँहरूलाई त के भन्नुहुन्छ साइकोलोजी एज अ प्रोफेसन नेपालमा स्कोप कस्तो छ एकदमै राम्रो किनभने यो ट्वेन्टी फर्स्ट सेन्चुरीले साइकोलोजीलाई एकदम माथि उठाएको छ अहिले हिंसा काटमार युद्ध कुनै पनि किसिमका युद्ध त्यसै गरेर सम्बन्धमा आएका चिसोपनहरू यी सब कुराले गर्दाखेरि मनोविज्ञान प्राकृतिक होस् अथवा म्यान मेड डिजास्टर होस् त्यसले साइकोलोजीलाई अहिले बढावा दिएको छ नेपालको कुरा गर्ने हो भने नेपालमा पनि अहिले व्यापक छ दिनुहुँ जसो पत्रिकामा साइको सोसियल काउन्सिलर माग्छ पहिला काउन्सिलर भनेर माग्ने नै हुँदैन थियो आउँदै आउँदैनथ्यो अहिले त बिसजना पचासजना दुई सयजना काउन्सिलर मागिराखेको हुन्छ भनेपछि पक्कै पनि यसको भविष्य त एकदमै उज्यालो छनुदिन बढ्दै बढ्दैछ अझ अझ अब अलिकति पोलिसीको कुरा गर्ने हो भने शिक्षा मन्त्रालयले यो एचएससिबी प्लस टूहरूले त हरेक विद्यालयमा अनिवार्य रूपले काउन्सिलर राख्नुपर्ने त रिटेन फर्ममा चाहिँ भइसक्यो प्र्याक्टिकल फर्ममा हुनु बाँकी छ त्यस्तै गरेर स्वास्थ्य मन्त्रालयले पनि कुनै किसिमको चाहे सानो होस् ठुलो होस् स्वास्थ्य संस्थाहरू भन्छ नि यो क्लिनिकहरू भन्छ नि है त्यस्तोहरूमा देखेँ हस्पिटलसम्ममा अनिवार्य रूपले चाहिँ नि काउन्सिलर राख्नुपर्ने भनेर त्यो नीति निर्माणमा चाहिँ गइसकेको छ र यो प्र्याक्टिसमा आयो भने त यति ठुलो अमाउन्ट काउन्सिलर चाहिन्छ कि यति नम्बर ह्युज नम्बरमा र त्यो काउन्सिलर सायद नेपालमा त्यो प्रडक्ट नै हुन सक्दैन <laughs> किनभने अहिले मास्टर्स पर्ने चाहिँ नि तिसजना चालिसजना हुन्छ ब्याचलर पनि त्यस्तै हुन्छ पश्चिमतिर कुनै पनि कलेजहरूमा पढाइ नै हुँदैन <laughs> पूर्वको दुईवटा कलेज र भ्यालीको कलेजहरूमा मात्रै हो यो साइकोलोजी पढाउने <laughs> त्यसले गर्दाखेरि एकदमै व्यापक यसको चाहिँ खाँचो पर्ने देखिन्छ भनेपछि एज अ प्रोफेसन चाहिँ यदि तपाईँलाई इन्ट्रेस्ट छ भने चाहिँ पढ्दा हुन्छ अथवा यो प्रोफेसनमा लाग्दा हुन्छ त्यो फेरि कस्तो छ भने यो साइकोलोजी चाहिँ यदि प्र्याक्टिस गर्ने हो भने बाई हर्ट हुनुपर्छ <laughs> म त्यो सोचेर जागिर खान भनेर पढेर सफल हुँदैन एकदम फिलिङ लिएर म केही गर्छु मानिसलाई सेवा गर्छु सहयोग गर्छु म अरूको भावनालाई मद्दत गर्छु सकारात्मक भएर आयो भने त्यो मान्छेलाई यहाँ कहिले दुखाउँदैन हेर्नु किनभने कामको त यति धेरै अहिले प्रेसर छ मान्छेहरूलाई भ्याइ नभ्याइ नै छ अहिले त्यो भावना लिएर आउँछ भने चाहिँ एकदम सफल र उसको करियर चाहिँ नि राम्रो हुनसक्छ होइन जागिरकै निम्ति हो भने चाहिँ फेरि त्यो भावना आउँदैन कि तलजीमा केही गर्नु छ भनेको किनभने साइकोलोजी भनेको अरूको पीडा अरूको कठिनाइ अरूको अप्ठ्यारोपण अरूलाई कन्फ्युजन भएको अवस्थामा मद्दत पुर्याउने व्यक्ति हो त्यो व्यक्ति आफू पहिला के त रेडी हुनुपर्छ आफू स्वस्थ हुनुपर्छ र आफै चाहिँ नि के त भित्र हृदयबाट एकदम रेडी हुनुपर्छ अनि मात्रै हुन्छ यो उत्तरले चाहिँ जस्तै कस्तो मान्छेले साइकोलोजी पढ्ने हो भनेर पनि यो उत्तर दियो होइन दियो किनभने अहिलेसम्म पनि कस्तो होइन साइकोलोजी अध्ययन गर्नुहुन्छ तर उहाँले प्र्याक्टिसमा आउनुहुन्न त्यस्तो जमात धेरै छ किनभने पढ्ने तर त्यो पढाउन चाहिँ जानुहुन्छ उहाँ पढाउने चाहिँ काम किन त्यो त म्यासेज पढेको कुरा डेलिभरेट गर्ने नै हो होइन त्यसमा खासै फरक तर त्यो सेवै गर्ने है कसैलाई काउन्सलिङ गर्ने भयो अथवा थेरापीहरू युज गर्ने भयो अहिले त भने अघि मैले विभिन्न हेल्थ उसमा चाहिने इन्स्टिच्युटहरूमा गएर काउन्सलर हुने एजुकेसनल इन्स्टिच्युटमा काउन्सलर हुने भने त अरूको पिर मर्का दुःख वेदना बुझ्ने नै हो उन र त्यही अनुसार उनीहरूले बुझेर त्यही अनुसार सही ढङ्गबाट उनीहरूलाई मार्ग निर्देशन गर्ने सान्वना दिने सहानुभूति दिने अथवा त्यसमा आफूले सक्दो अरू व्यवस्थापन मिलाइदिने कामहरू गर्नु सक्नुपर्दछ त्यो गर्नु भनेको च्यालेन्जिङ जब हो सजिलो छैन त्यो मनैबाट आउनुपर्ने पर जब छ अन्त्यमा केही छुटेका कुरा छन् जुन चाहिँ तपाईँलाई लाग्छ सा मानिसहरूले अथवा हामीलाई जसले सुनिराख्नु भएको छ बुझ्नै पर्ने कुरा साइकोलोजी सम्बन्धी अलमोस्ट सबै कुरा त आइसक्यो होइन तर साइकोलोजीमा अझ पनि जुन एउटा मान्छेलाई शङ्का भ्रम कुनै किसिमको साइकोलोजिकल प्रब्लम भयो भने लुकाउने प्रवृत्ति है भन्नुहुन्न लाज हुन्छ मानिसले हेप्छ मानसिक समस्या भने यस्तो हो भनेर त्यसलाई एकदम नेगेटिभ रूपले सोच्ने एउटा सङ्कुचित विचारधारा राख्ने जमात हाम्रो समाजमा अहिले पनि छ कतिपय त था, सही ठाउँमा पुगेर उपचारै गर्नुहुन्न लुकाउँदा लुकाउँदै सानो समस्या गम्भीर बन्छ त्यसैले यी सब कुरालाई चाहिँ सहज बनाउनलाई थुप्रै गभर्मेन्टबाट नि थुप्रै यो काउन्सिलिङको अथवा हेल्थ इन्स्टिच्युटहरू भयो त्यसको फेसिलिटी मेन्टल हेल्थ फेसिलिटिजहरू ठाउँ ठाउँमा अहिले यहाँ काठमाडौँको डक्टर चाहिँ धादिङमा गएर एकदिन गएर हेर्नुहुन्छ मकवानपुरमा गएर एक दिन गएर हेर्नुहुन्छ त्यस्तो जाजरकोट र उता पुगेकै छैन होला भने यसको यसलाई सहज बनाउन यसलाई सामान्य बनाउन त्यो माथिल्लो लेभलबाट पनि सोचिदियो भने चाहिँ नि जनमानसमा यो यसको अवेरनेस फैलिन्छ र त्यो एउटा जीवनभर मानसिक रूपले विक्षप्प भएर बस्नभन्दा समयमा उपचार पाएर जीवनको एउटा ग्रहण गर्न सक्छन्कै पनि यहाँको अमूल्य समयलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू सन्दर्भ लिएर फेरि आउने नै छौँ उज्यालो सुन्दै so गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकारीमानोजिसा सुनिरहनु भएको छ हामीले पहिलो भागमा साइकोलोजी अर्थात मनोविज्ञानको बारेमा कुरा गर् मानसिक स्वास्थ्यको चर्चा गर्छौ अब हामी मानसिक स्वास्थ्य भनेको के हो त र नेपालको सन्दर्भमा मानसिक स्वास्थ्य कस्तो छ एस्ता कुराहरुमा आज हामी चर्चा गर्छौ तिमीलाई थाहै होला नि कृपा बहुला पागल जस्ता शब्दवली हामीले जनमानसमा व्यापक रूपमा प्रयोग गरेका पाउँछौ हो नि सुजन यी शब्द नराम्रा भावना र घृणा व्यक्त गर्दा व्यापक प्रयोग गरेको पाइन्छ यसबाट मानसिक स्वास्थ्यलाई नेपालमा कसरी हेरिन्छ भन्ने कुरा प्रश्याउँछ यसै विषयमा जान्नका लागि मानसिक रोग लागेको व्यक्तिको अधिकारको लागि लड़िरहेको संस्था नेपाल मेन्टल हेल्थ फाउण्डेशनका संस्थापक र मुभमेण्ट फर ग्लोबल मेन्टल हेल्थका संयोजक जगन्नाथ लामिसानेसँग उहाँको कार्यालयमा हामी कुरा गर्न गएका थियौं कुराकानीको शुरूमै हामीले उहाँलाई तपाईँको बुझाइमा मानसिक स्वास्थ्य के हो भनेर प्रश्न राखेका थियौं जसरी अब एउटा फिजिकल इलनेस हुन्छ होइन मान्छेलाई क्यान्सर हुन्छ डायबेटिज हुन्छ होइन ब्लड प्रेसर हुन्छ मेन्टल इलनेस पनि त्यो खालको एउटा सेपरेट इन्डिपेन्डेन्ट खालको इलनेस होला जस्तो लाग्थ्यो होइन तर अहिले जति काम गर्दै गयो होइन मान्छेहरूसँग कुरा गर्दै गयो त्यो मेरो बुझाइमा पनि कस्तो अलिक फरक आइराखेको अहिले भनौँ न अब यो अरू शारीरिक रोग जस्तो चाहिँ ठ्याक्क फरक खालको मानसिक रोग हो भनेर भन्न मिल्दो रहन्छ होइन यो एउटा इन्टरडिपेन्डेन्ट भनौँ न भोलि एउटा एउटा एउटा बडीको होइन त्यो अब मानसिक समस्या भनेको त्यो त्यो त्यो ते फिजिकल मान्छेको त्यो त्यो स्ट्रक्चर फिजिकल इलनेसससँग पनि रिलेटेड हुँदो रहेछ होइन अब अब कहिलेकाहीँ त्यो त्यो खालको होइन शारीरिक रूपमा मान्छे स्वस्थ हुँदै पनि मानसिक रूपमा अस्वस्थ हुन्छ तर तर त्यसले फेरि अल्टिमेटली चाहिँ त्यो फिजिकल इलनेसमा पनि कन्ट्रिब्युसन गर्दोरहेछ कि र त्यो हुँदै इन्टर रिलेटेड चाहिँ इलनेस हो जस्तो मलाई लाग्न थालेको छ भनेपछि मानसिक स्वास्थ्य होइन कि इन्टरडिपेन्डेन्ट त्यो त्यो एकदम छुट्टै चाहिँ हुँदै होइन क्या किनभने यो चाहिँ मान्छेको एउटा सोसाइटी इन्भाइरोमेन्ट होइन फिजिकल इलनेस त्यो फ्याक्टरले इलनेसको लागि कन्ट्रिब्युसन गर्दोरहेछ त्यो रिकभरीको लागि पनि त्यो त्यो चाहिँ एउटा एउटा होलिस्टिक ब्यालेन्स चाहिँ हामीले हेर्न सकिएन भने फेरि रिकभरी भयो भन्नु गाह्रो हुँदो रहेछ यहाँ चाहिँ नेपालमा मानसिक रोग लागेको मानिसका अधिकारको लागि लामो समयसम्म काम गर्नुभयो यहाँको अनुभवमा चाहिँ नेपालमा नेपालको मानसिक स्वास्थ्य क्षेत्र कस्तो पाउनुभयो अब यो त के भने एकदम आइसोलेटेड छ होइन अब यसको बारेमा मान्छेहरूको अफसर गर्ने ओपनली भन्न सक्ने केही पनि छैन होइन त्यो अब समाजले एकदम लुका लुकाएर होइन एउटा व्यक्तिले छोपेर राखेको अवस्थामा अझै पनि त्यही नै छ भनौँ न र यसलाई एउटा सकारात्मक भन्दा पनि हरेक क्षेत्रबाट नकारात्मक चाहिँ एउटा अवधारणा होइन सोचले चाहिँ ढाकिएको चाहिँ मैले पाएको छु भन्नाले समाजमा चाहिँ जुन विद्यमान जु जु लानु सिक्दा समाजमा त्यही नै हो यो कि यो के भने मान्छेहरूसँग कुरा गर्नु नहुने कसैलाई देखाउनु नहुने बोल्नु नहुने होइन र अब मान्छेहरू एक खालको डर पनि छ समस्यालाई लिएर होइन यो यो, यो समस्या आयो भनेपछि अनि सबै कुरो चाहिँ सकिने अवस्था पुग्छ भन्ने हिसाबले पनि केही केही बोल्दै नबोल्ने खालकै अवस्था छ भनौँ न यो चाहिँ भनेपछि यसलाई हामीले नेपालमा मान मानसिक स्वास्थ्यको उत्थानको चाहिँ एउटा बाधकको रूपमा लिन सक्छौँ भनेपछि यो त अब हो नि अब यो पब्लिकली मान्छेहरू अब कुनै पनि विषयबाट जोडिन चाहँदैनन् होइन त्यसपछि त अब यसलाई हामीले प्रमोट गर्नु त्यो नै सबभन्दा ठुलो ब्यारियर भयो नि त यससँगै अरू मानसिक स्वास्थ्यको उत्थानको बाधकहरू चाहिँ के के छ अब अब यसमा त मानसिक स्वास्थ्यको को, को लागि होइन अब नेपाल जस्तो मुलुकहरूमा अन्धविश्वासहरू त अब त्यो भइहाल्यो होइन अब त्यो बाहेक एउटा एउटा राज्यको तर्फबाट होइन अनि कुनै पनि खालको चाहिँ लगानी नहुनु होइन र अब त्यो समस्यामा भएका मान्छेहरूले पनि एउटा एउटा माग पनि गर्न नसक्नु होइन अब अब मेन कुराहरू त यिनै हो कि एउटा अन्धविश्वास गलत अवधारणा र अब त्यो सही संरचनाहरू जुन छ नि भोलि उपचारको लागि पनि सही ठाउँहरू ह्युमन रिसोर्सहरू होइन त्यसको लागि उपचारको माध्यमहरू नि नुहाउनु ठुलो बाधा गर्नु होला नेपालमा जुन एउटा आम मानिसको के सोचाइ छ नि मानसिक रोग लागेको मानिसहरू चाहिँ एकदम खतरनाक हुन्छन् एकदम आक्रमक हुन्छन् र के पनि बुझाइ छ भने यो रोग चाहिँ पूर्व जन्मको कुकर्मको फल हो भनेर आम मानिसको बुझाइ छ त्यो त्यसैले मानसिक रोगहरूप्रति त्यति सकारात्मक सोचाइ पाइँदैन त्यसमा चाहिँ कतिको सत्यता छ जुन नेपालको परिप्रेक्षमा एउटा र प्रभावकारी जब उपचार हुँदैन त्यसपछि मान्छेहरू त कहिल्यै त्यो समस्याबाट मुक्त हुँदैनन् होइन र एउटा एउटा एउटा जेनरेसन अर्को जेनरेसनले भनौँ यो खालको समस्या भएको मान्छेहरूको लाइफमा जब सुधार देख्दैन होइन त्यसपछि त अनि अब यो त कहिलेदेखि नहुने खालको हो होइन जब मान्छेलाई त्यो आइडिया नै हुँदैन यो के हो र भोलि योबाट मान्छे कसरी मुक्त हुनसक्छ भन्ने थाहा नभइसके अब त्यो एउटा भाग्यलाई होइन त्यसको दोषी बनाउनु होइन उसको पूर्वजन्मको फल नै यो होला भनेर त्यो त्यो अरू के भन्यो समस्या नपरेकाहरूले आफ्नो लाई अलि रिलिफ दिनुलाई पनि चित्त बुझाउने बाटो जस्तो लाग्छ कि मलाई त्यो भन्यो भने आफूलाई त गिल्ट अलिक कम भयो नि हजुर होइन त्यो हिसाबले चाहिँ मान्छेहरूले त्यो धारणा बनाइराखेको हुन् कि जस्तै भनेपछि नेपालमा राम्रो उपचार नपाउनुको कारणले गर्दाखेरि चाहिँ यो धारणा चाहिँ त्यो त्यो त्यही नै हो किनभने त्यो चाहिँ उपचार नै नपाएर त्यस्तो भयो होइन अनि र अब उपचार पाइसकेको भनौँ न त्यो एउटा त्यो पोजिटिभ जुन ट्रान्सफर्मेसन जब दे हामीले देखिँदैन त्यो त्यो नदेखिने बित्तिक बित्तिकै चाहिँ पब्लिक पब्लिक एटिच्युड <laughs> चेन्ज हुँदैन क्या त्यो चाहिँ जहिले पनि त्यस्तै यस्तै रहिरहन्छ मानसिक रोग लागेको भनेर चाहिँ सर Uh, कसरी एउटा सिम्टम्स अथवा के हुन्छ त्यसरी कसरी थाहा पाउन सकिन्छ सामान्य त्यो मानसिक रोग भनेको अब यस्तो छ मान्छे के भने अब सर्टन सिम्टमहरू हुन्छ होइन मानव अब यो त अब मानसिक रोग भनेको त ठुलो कुरा पनि भयो होइन अब अहिलेको मोडर्न साइकियात्रीलाई हेऱ्यो भने पनि चार पाँच सय थरी चाहिँ अब मानसिक रोगको चाहिँ होइन क्याटेगोराइज गरिदियो र त्यसमा पनि अब मेजर अब भनौँ न प्रब्लमहरूलाई सिम्टमबाट पनि थाहा हुन्छ होइन मान अब साइकेटिक सिम्टमहरूको कुरा गऱ्यो भने होइन अब सिजोफेनियाहरू हेऱ्यो भने अब बाइपोलहरू हेऱ्यो भने चाहिँ त्यो हो कि भन्ने हुन्छ होइन तर के हुँदो रहेछ भने अधिकांश प्रब्लमहरूको बारेमा त मान्छेले बाहिरबाट त फिजिकल आउटलुकबाट थाहा नै पाउँदैन क्या होइन बरु मान्छे अब त्यो त्यो कारणले गर्दाखेरि पनि अब यो होइन सर्टेन कुराहरू त छ होइन त्यो चाहिँ व्यक्तिगत कुरा नै हो कि यो आफूले चाहिँ आफूले रियलाइज गर्ने हो होइन आफ्नो एउटा एउटा एउटा एउटा एउटा भइराखेको भनौँ न त्यति एउटा एउटा लेभल अफ जुन आफ्नो चाहिँ एउटा स्ट्रेन्थ छ होइन भोलि त्यसमा रास हुन थाल्यो होइन भोलि आफ्नो चाहिँ एउटा कन् कन्सन्ट्रेसनबाट मान्छे डिस्ट्रेक्सन हुन थाल्यो अब त्यो फिजिकल्ली अब त्यो विकनेस मात्रै हुन थाल्यो होइन अब मान्छेलाई अब त्यो एउटा सोसल विथड्रल भनौँ न अब त आफू गरिराखेको कामबाट चाहिँ छोड्न मन लाग्यो होइन त्यो त्यो सेल्फ धेरै कुरा त यसमा के हुँदो रहेछ होइन सेल्फ कन्सियसनेस नैबाटै आइडेन्टिफाई गर्ने कुरा रहेछ कि अरूले बाहिर हेरेर भन्दा पनि तर यसको चाहिँ सिम्टमहरू छ भने मिस्टेरियस कुरा त होइन होइन तर हामीले जो मान्छेलाई प्रब्लम हुन्छ उसलाई थाहा हुन्छ कि डेवानबाटै किनभने ऊ जे हो त्यो त्योभन्दा फरक खालको चाहिँ जब त्यो अवस्था हुन थाल्छ त्यसपछि त मान्छेले फिल गर्नु थाल्छ नि त र बाहिरी मान्छेले सिम्टमबाट थाहा पाउने त धेरै वर्ष लाग्दो रहेछ क्या किनभने त्यो मान्छेहरूसँग सिरियस प्रब्लम भएको मान्छेहरूसँग कुरा गऱ्यो भने उनीहरूले त्यो त्यो एउटा हिस्ट्रीलाई भन्यो भने मानव अब कतिमा आठ दस वर्ष अगाडिबाट टाउको देखेको हुन थाल्छ होइन कतिमा इन्डाइजेसनबाट सुरु हुँदोरहेछ होइन कतिमा अब त्यो आँखाकै प्रब्लमबाट हुन्छ होइन कतिलाई अब त्यो फल्सली चाहिँ के भन्दा हार्टको प्रब्लम हो कि भनेर मान्छेहरू चाहिँ लिइराखेको हुन्छ होइन कतिले फिजिकल इलनेससँग चाहिँ रिलेट गर्नु थाल्छन् अनि लङ टर्म चाहिँ के भन्यो अरू अरू ट्राई गर्दै गयो होइन यो हो कि भयो होइन विकनेस भयो भनेपछि भिटामिन खानु थाल्यो होइन निद्रा लाग्न छोड्यो भनेपछि त्यसमा गर्मी हो कि सर्दी हो कि भन्न थाल्यो होइन लोकल डायग्नोसिसहरू जुन छन् जनरली जब काम गर्दैन त्यसपछि मात्रै अनि मान्छेलाई यो चाहिँ मानसिक हिसाबको हो कि भन्ने खालको छ होइन तर जनरल सिम्टमहरू त एउटा एउटा मेरो आफ्नो अन्डरस्ट्यान्डिङमा चाहिँ मान्छेको भनौँ न थिङ्किङमा फिलिङ्सबाटै पनि होइन एउटा स्लिपबाटै पनि अब त्यो त्यो फिजिकल जुन एउटा स्ट्यामिना छ होइन त्यो लेभलबाट पनि यसलाई थाहा पाउन सकिन्छ मानसिक रोगको उपचार सक्सेस रेट चाहिँ होइन मानसिक उपचारको त के रहेछ भने होइन अब सुरुमा त के हुन्थ्यो भने म आफूलाई के लाग्थ्यो अब यो त मान्छेलाई निको नहुने खालको रोग रहेछ भन्ने हुन्थ्यो होइन तर अहिले अब यो सेक्टरमा काम गर्नु थालिसके पछाडि अब नेपाल मात्रै होइन होइन धेरै अब ठाउँहरू धेरै कन्टिनेन्टहरू जाँदाखेरि चाहिँ है अब यो त मान्छे पर्फेक्टली चाहिँ रिकभर हुँदो रहेछ क्या यो भनेको एकदम निको हुने समस्या होइन निको मजाले हुन्छ होइन त्यहाँ अब मान्छे सयौँ मान्छेहरू चाहिँ भेटिन्छन् होइन जसको लाइफ चाहिँ एकदम ट्रान्सफर्म भएछ होइन उनीहरूले त्यो टाइमली त्यो उपचार भनेको त्यो के मेडिकेसन मात्रै होइन कि रिकभरीकोलाई मैले भने नि जसरी मान्छेलाई मानसिक रोगको लागि चाहिँ एउटा फिजिकल हेल्थ कन्डिसन होइन उसको इन्भाइरोमेन्टल कन्डिसन सोसल कन्डिसनले जसरी कन्ट्रिब्युट गर्छ त्यो रिकभरीको लागि पनि त्यो फ्याक्टरमा चाहिँ हामीले इन्टरभेन्सन गर्न सकियो भने त्यसले पुरै रिकभरीको लागि काम गर्दोरहेछ कि भनेपछि आम जनमानसमा जुन एउटा गलत धारणा छ जुन मानसिक रूप लागेपछि निको हुँदैन र सामान्य जीवन जीवनयापनमा फर्किन सकिन्न भने त्यो चाहिँ नितान्त गलत त्यो त एकदम गलत हो मान्छेले के भने जनरली के भने रिकभर नहुने मान्छेहरू भनेको त्यो मान्छेहरू हो जसले यो समस्याको बारेमा सचेत छैनन् होइन जो समस्या परिसकेपछि यसको रङ ट्रिटमेन्ट गर्छन् होइन कति मान्छेहरू के भन्छ भन्दा अब नेपालकै केसमा हेऱ्यो भने धेरै मान्छेहरू अब विशेष गरी मेलहरूमा चाहिँ ड्रग एडिक्सन होइन अल्कोहोलिज्मको समस्या चाहिँ त्यो मेन्टल डिसअर्डरको फेज पछाडि पाएको रहेछ क्या त्यसरी ते, त्यो त्यो त्यो ट्र्याकबाट गइसकेपछि त मान्छे रिकभर त हुँदैन नि होइन तर यसमा चाहिँ कसैको लागि केही समयको लागि होइन मेडिसिन चाहियो होला तर मान्छेले क्लिनिकल नन क्लिनिकल खालको जेसुकै खालको पनि एउटा सपोर्ट लियो र र यो प्रब्लमलाई पहिला आफूले एक्सेप्ट गर्नुपऱ्यो गरिसके पछाडि यसलाई अब त्यो त्यो ट्रिटमेन्टको लागि रेडी भइसकेर मान्छेले त्यो ट्रिटमेन्ट खोज्यो भने रिकभर हुन्छ एकदम हुन्छ यो चाहिँ भनेपछि यसमा निर्धक्क भएर यसमा एकदम निर्धक्क भए हुन्छ होइन मान्छेहरूमा हन्ड्रेड पर्सेन्ट रिकभरी फेरि पहिला जस्तो के भने अहिले त्यो डरलाग्दो रोगहरू भन्ने कुरो पनि छैन कि अहिले मानसिक रोगहरू डरलाग्दो आफैमा केही पनि छैन किन सबै खालको मानसिक समस्याको उपचार होइन एउटा सफल उपचार चाहिँ सम्भव छ अरू अरू अरू खालको भनौँ न अब मानव हार्टकै समस्या भयो सर्जरी गर्नुपऱ्यो भने होइन अरू अरू मेजर अपरेसनहरू अरू गर्नु पऱ्यो भने मान्छेको लाइफ लङ गाह्रो हुन्छ तर मेन्टल इलनेसमा त जतिसुकै खालको प्रब्लम भयो भने जतिसुकै मान्छे चाहिँ भनौँ त्यो डरलाग्दो जस्तो देखियो भने पनि तर त्यो त एकदम पर्फेक्टली चाहिँ त्यसको चाहिँ उपचार सम्भव छ मान्छे निको हुन्छ क्या तपाईँले अघि पनि भन्नुभयो कि मेडिकेसन एउटा मात्रै फ्याक्टर होइन उपचार समाज सा, आफ्नो परिवार कार्यालयमा पनि कार्यालयको विवाहले पनि यसमा निर्धारण गर्छ कस्तो खालको विवाह चाहिँ हुनुपर्छ त समाज सा कार्यालय र होइन अब धेरै धेरै जस्तो ठाउँमा त के भयो भने त्यो बोलिङको समस्या नै देखेको रहेछ होइन मान्छेहरूले त्यो आइसोलेट गरिदिने कि नेगेटिभ जुन पब्लिक पर्सेप्टन छ हो अनि त्यो त फिक्स छ होइन मानसिक रोग लाग्यो भनेपछि यो चाहिँ हामीभन्दा फरक हो होइन जब त्यो त्यो डिफ्रेन्स मान्छे छुट्याइदिन्छ त्यस पछाडि चाहिँ त्यसको प्रभाव अझ बढी नकारात्मक अझ बढी घातक हुँदो रहेछ होइन अनि त्यो हुँदाखेरि हामीलाई एउटा सकारात्मक एउटा इक्वेल जुन एउटा रिलेसनसिप छ होइन रेस्पेक्टिभ रिलेसनसिप र सपोर्टिभ रिलेसनसिप भयो भने घरमा होस् अफिसमा होस् होइन अब त्यो फ्रेन्डसिप सर्कलमा त्यो केवल डिफरेन्स छुट्याउने खालको बिहेभियर नेगेटिभिटीबाट आउँछ त्यसलाई हामीले पोजिटिभली हेर्न थाल्यो भने सबै ठाउँबाट अनि यसले नै राम्रो कन्ट्रिब्युसन गर्छ र मान्छेलाई हदोत्सा बनाउँदैन क्या तपाईँको अमूल्य समय दिनु है धन्यवाद हजुर उहाँ हुनुहुन्थ्यो नेपाल मेन्टल हेल्थ फाउन्डेशनका एक संस्थापक जगन्नाथ लामेछाने उहाँसँग हामीले मेन्टल हेल्थ अर्थात मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लियौं मनो मनोजिसा सम्पूर्ण रूपले मेन्टल health र मा साइकोलोजी कार्यक्रम भएका कारणले हामी आउने श्रृंखलाहरूमा यो विषय र यस विषयका विभिन्न पाटाहरूमा जानकारी दिन्छौ हुने हो अब हामी आजको अङ्कको अन्तिम भागमा आइसकेका छौ यो भागलाई हामी साइक विज्ञान टिप भनेर नाम दिएका छौ बरु साइक विज्ञान टिप भनेको के हो त कृपा साइक विज्ञान टिप भन्नाले साइकोलोजी सम्बन्धी एउटा जसको जानकारी तीवनमा यो साइक वि हामी दुखी हुँदा पनि यदि हामी हाँस्यौं भने हामीलाई कम दुख महसुस हुन्छ हामीलाई थाहा भएको कुरो हो कि हामी खुसी हुँदा हाँसौँ र दुखी हुँदा मलिनो अनुहार लगाउँछौ एक अध्ययनमा बटक्स नामक एक किसिमको ड्रग जुन कस्मेटिक सर्जरीमा प्रयोग हुन्छ त्यसलाई मानिसमा प्रयोग गरी अध्ययन गर्दा हाम्रो अनुहारको भावभङ्गी अर्थात् फेसियल एक्सप्रेसनले हाम्रो इमोसन अर्थात् मनोभावलाई असर गर्छ भन्ने कुरा प्रमाणित भएको छ वेल्सको युनिभर्सिटी अफ कार्डिफमा मनोविज्ञहरूले एक अध्ययनमा पच्चीस जना महिलामध्ये आधालाई बेखुशी फेसियल एक्सप्रेसन रोक्ने बटक्स नामक ड्रग दिएको थियो अध्ययनको अन्त्यमा जसलाई ड्रग्स दिइयो उनीहरू ड्रग्स नदिएको बाँकी महिलाहरू भन्दा खुसी र कम चिन्तित पाइयो यसका अध्ययनकर्ताहरूको अनुसार हाम्रो इमोसन अर्थात मनोभाव दिमागले मात्र नियन्त्रण राख्दैन शरीरको अरू भागले पनि हामीमा जुन मनोभाव छ त्यसलाई बढ़ावा दिन मदत गर्छ हामीले यो पनि बिर्सिनु हुँदैन कि यदि मानिसले आफ्नो नकारात्मक भावना र मनोभावलाई जबरजस्ती परिवर्तन गर्न खोज्छ भने त्यसले तत्कालै हामीलाई खुशी बनाए तापनि हाम्रो असली भावना र मनोभाव सुसुप्त रूपमा हाम्रो दिमागको अर्धचेतन दबिएर बसेको हुन्छ तर यसका अनुसन्धान कर्ताहरूले पछि सुचु रूपमा मानिसलाई कस्तो असर गर्छ त भन्ने स्पष्ट जवाफ दिएका छैनन् तर पनि हामी दुखको अवस्थामा पनि हाँसेर खुसी हुन सकिन्छ भन्ने कुरो चाहिँ वैज्ञानिक रूपले नै प्रमाणित भएको छ भनेपछि नै सुजन मैले आजको साइक विज्ञान टिप बुझे अनुसार यदि दुख महसुस गरिराख्दा पनि हामी हाँस्यौंको अनुभव गर्ने रहेछौ कृपा हाम्रा बुढापाकाहरूले भन्नुभए जस्तै दुःखमा पनि हाँस्नु पर्छ भन्ने कुरो वैज्ञानिक रूपमा नै प्रमाणित भएको छ यो थियो यो साताको साहित्य विज्ञान टिप हरेक साता तपाईँलाई एउटा टिप दिन्छौ हामी त्यसका लागि तपाईँले हाम्रो कार्यक्रम अन्तिमसम्म सुन्नुपर्नेछ सा। साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ अबको हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुनेछ बेलुकी पाँच पन्ध्रदेखि छ बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौ हामीसँगै रहनुहोला तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर पनि भन्न सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको जिज्ञासा टिपाउन सक्नुहुन्छ हामी हरेक महिनाको अन्तिम शनिबार यसै समयमा एकजना समक्ष कुरा गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एमएनओ जेआइजिवाई एएसए एट द रेट साइक विज्ञान डट कममा अथवा एसएमएस टिपाउन फोन नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्से अन्ठानब्बे साठी बयानब्बे एक्काउन्न मा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र हाम्रो कार्यक्रम तपाईँ अनलाइन सुन्नको लागि डब्लूब्लु मा साइक विज्ञान डट कममा जान सक्नुहुनेछ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट द फलो गर्न सक्नुहुन्छ आज हाम्रो कार्यक्रमको पहिलो अङ्कमा यस कार्यक्रम अर्थात मनोजिज्ञासाको बारेमा जानकारी दियौं र साथसाथै कार्यक्रमको स्वरूपको पनि कुरा राख्यौं त्यसपछि मनोविज्ञान भनेको के हो भनेर हामीले विज्ञ डाक्टर गंगा पाठकको सहयोगमा चर्चा गर्यौं साथै नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यको बारेमा नेपाल मेन्टल हेल्थ फाउण्डेशनका संस्थापक जगन्नाथ लामी छानेसँग कुरा गर्यो र अन्त्यमा साइक विज्ञान टिप तपाई समक्ष प्रस्तुत गर्यो साथै प्राविधिक सहयोग गर्नुहुने सन्दीप सुन्दासलाई धन्यवाद दिँदै अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री लिएर फेरि नमस्कार।, नमस्कार।